थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइन एकै साथ रहनु भएको बिहान एघार बजेको अर्पण खबरमा आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरू शिव मन्दिरमा पूजा अर्चना गरी मनाउँदैछन् साउन महिनाको हरेक सोमबार शिवको व्रत बसे मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहेको छ विशेष गरी महिलाहरू हरियो रंगका वस्त्र चूरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्दछन् देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ यसैबीच आजदेखि देशका विभिन्न भागमा बोलबम यात्रा शुरू भएको छ काठमाडौँको पशुपति र चितवनको देवघाटमा बोलबम मेला फर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत संविधानसभाको संवैधानिक राजनीतिक तथा सम्वाद सहमति समिति अन्तर्गतको वार्ता उपसमितिले सशस्त्र समूहसँग पनि वार्ताको तयारी थालेको छ संविधानसभा बाहिर रहेका दल र समूहहरूलाई संविधान लेखन प्रक्रियामा सहभागी गराउन समितिले यस्तो तयारी थालेको छ कहिलेदेखि शुरू गर्ने र कुन ठाउँमा हुने भन्ने चाहिँ स्पष्ट भइसकेको छैन समितिले पछिल्लो पटक संविधानसभा बाहिर रहेका विभिन्न संस्थाहरुसँग पनि छ अघिल्लो पटक जातीय संहिताको चर्को बहस भइरहेकै बीचमा संविधानसभा भंग भएको हो वर्तमान संविधान सभाकालमा त्यो कुरा त्यति धेरै चर्कोसँग उठेको छैन तर अघिल्लो संविधान बहसको असर भने देख्न सकिन्छ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले छलफलका लागि बोलाएका संघ जातीय धार्मिक अनि गणतन्त्र र राजतन्त्रका कुरालाई लिएर आएका छन् एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक आज पनि बस्दैछ पाधिकारले पेरिस डाँडा कोटेश्वरमा अबको केही बेरमै बस्ने बैठकमा संगठनात्मक संरचनाका विषयमा छलफल हुने माओवादीले जनाएको छ आइतबारको बैठकमा महासचिव कृष्ण बहादुर महरा नेतृत्वको टोलीले संगठनात्मक प्रस्ताव पेश गरेको थियो बैठकमा समसाम राजनैतिक अवस्थाका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् यसैबीच कार्यविभाजन तथा विभिन्न जिल्लामा देखिएको पार्टीभित्रको विवाद लगायतका विषयमा नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा छलफल हुने बुझिएको छ बैठक दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने नेता संयुक्त राष्ट्रसंघका उप महासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्वी लाड्रोस नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ नेपालको नेपाल पछिल्लो राजनीतिक अवस्था संविधान लेखनका क्रममा भएका प्रगति तथा नेपाली सेना र सुरक्षा निकायको वस्तुस्थितिबारे जानकारी लिने उद्देश्यले सरकारको निमन्त्रणामा उपमहासचिव लाडोस नेपाल भ्रमणमा आउन लागनु भएको भ्रमणका क्रममा वहाँले राष्ट्रपति डाक्टर रामवरण यादव प्रधानमन्त्री सुशील कोइराला उप प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम र परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे र प्रधान सेनापति गौरव शमशेर जबरासँग बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको यहाँस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज आयोजना गर्ने शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयाममा नेपालको सहभागिता विषय छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा उप महासचिव लार्सौसले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ विद्युत व्यापार सम्झौता लगायतका विद्युत क्षेत्रसँग सम्बन्धित विषयमा भारत सरकारसँग आज हुने भनिएको द्विपक्षीय बैठक स्थगित भएको छ भारतले पठाएको सम्झौताको मसौदामा विरोध भएपछि बैठक स्थगित भएको हो प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार गरेर फर्किएपछि मात्रै बैठक हुनेछ कोइराला भोलि फर्कने कार्यक्रम रहेको छ बैठक आज र भोलि भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको थियो प्रधानमन्त्री स्वदेश फर्किएपछि छलफल गरी निष्कर्षमा पुग्ने र द्विपक्षीय बैठकको मिति तय हुने ऊर्जा मन्त्रालयले जनाएको छ इजरायलको पछिल्लो आक्रमणमा गाजापट्टिमा हिजो एकै दिन 87 जनाको मृत्यु भएको छ पछिल्लो पटक युद्ध शुरू भएको तेह्रौं दिन गाजा क्षेत्रका लागि अभिशाप साबित भएको अधिकारीहरूले बताएका छन् सो कार्यवाहीमा 13 इजरायली सैनिक पनि मारिएका छन् पछिल्लो कार्यवाहीमा थुप्रै व्यक्ति घाइते भएको र उनीहरूलाई उपचारका लागि समस्या परेको बताइएको छ स्थानीय अस्पताल घाइतेहरूले भरिएपछि उपचारका लागि समस्या भएको छ इजरायली सेनाले मास विद्रोही लक्षित कार्यवाही गरिरहेको बताए पनि मारिनेमा अधिकांश सर्वसाधारण नागरिक र बालबालिका रहेको बीबीसीले जनाएको छ अहिलेसम्म इजरायली कार्यवाहीमा साढे चार मृत्यु भइसकेको छ र अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया गएको नेपालको सोह्र वर्ष मुनिको फुटबल टोली आज स्वदेश फर्कँदैछ नेपाली युवा टोली दिउँसो पाउने बाह्र बजे काठमाडौँ आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ आउँदो महिना हुने सोह्र वर्ष एएफसी च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि असार तेइस गते कोरिया गएको थियो दक्षिण कोरियामा रहदा नेपाली टीमले त्यहाँको युवा टोली र दुई विश्वविद्यालयको टीमसँग मैत्रीपूर्ण खेल खेलेको हो जसमा एक खेल जितेको थियो भने दुई खेल बराबरीमा खेलेको थियो भदौ एक्काइसमा शुरू हुने सोह्र वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा समूह सीमा रहेको नेपालले उजकिस्तान र कुवेत अनि उत्तर कोरियासँग खेल्नेछ हौस्त इसका बिहान एघार बजे अर्पण खबर सको अनीता अर्दा भई नमस्कार पूर्व पश्चिम राजर्गत चैनपुर चोक सौ मीटर उत्तर तर्फ कंकालीट जाने बाटो में रह चार बिघा क्षेत्रफल में फैलि प्रत्येक मोहडा को अगड़ी दुईव कपुरू प्लांट भकर्षक घड़ेरी अब तोजाई अनुसार फाइनांस को सुविधा उपलब्ध कराइनेस का पूर्वाधार खाने पानी पीछ बाटो संचार यातायात लगाय अन्य सुविधा संपन्न घरेरी खरीद करी